Hello hi over oh very good afternoon on this program this is time for program for gallery right now control room border technically support pai raheko chu technician partner raj powderl ko marsud bhai ko sath ma tapai ko dil ko sathi rajan dilgrung ra sundai hununcha radio afarn 104.5 megahertz सा, रेडियो अर्पण एक सय सातवलो पाँच मेगा हर्सको प्रस्तुति कार्यक्रम पप ग्यालरी आउने गर्दछ हरेक शनिबार दिउँसो एक बजेको अर्पण खबर पछि लगभग लगभग दुई बजीसम्म बिदाको दिन छ तपाईँसँग नेपाली पप सङ्गीतको बारेमा इन्फर्मेसन दिनेछु र कहिलेकाहीँ हामी तपाईँको माझमा हाम्रा गेस्ट पप सङ्गसँग रिलेटेड गेस्टहरू पनि लिएर आउने गर्दछौँ उहाँसँग रमाइलो कुरा गर्ने अनि एक्विस्टिक सङ्घहरू पनि सुन्ने गर्दछौँ प्रोग्राम पप ग्यालरीमा आज पनि तपाईँसँग रमाइलो गर्नुको लागि मैले एकजना चर्चा बटुल्दै गर्नुभएका नेपाली पप आर्टिस्ट हुनुहुन्छ त्यसो त चितवनको भूमिमा चाहिँ उहाँ एकदम चर्चित सिङ्गर भइसक्नु भएको छ उहाँलाई वेलकम गर्छु उहाँकै इन्फर्मेसन पनि म आफै दिन्छु उहाँले दिनुभन्दा पनि उहाँ हुनुहुन्छ चितवन आइडल ट्वेन्टी सेभेन्टीका सेकेन्ड रनर अफ नवराज श्रेष्ठ उहाँलाई वेलकम गर्छु नवराजजीलाई स्वागत छ रेडियो अर्पणमा नमस्ते थ्याङ्क यू नवराजजी कसरी बिति राखेको छ दिनहरू आजभोलि स्ट्रगल गरिरहेको छु भर्खर प्राइज एल्बम निकाले, त्यसमा चाहिँ त्यही त्यही प्राइस एल्बमको लागि चाहिँ गीतहरू भटाफट बाड़ रेकर्ड गरिरहेको छु अहिले मायामा रुल हुँदैन चर्चामा आइसकेको छ म्युजिक भिडियो पनि बनिसकेको छ नि अहिले हाम्रो यही यहाँको चितनको लोकल च्यानलहरू पनि दिन्छ अहिले अब यो कान्तिपुर इमेज च्यानलहरू यस्तो यस्तो राम्रै रे जियोस् रेस्पोन्स राम्रै रे पाइरहेको छु आइडल ट्वेन्टी सेभेन डीको कुरा गरौँ योभन्दा अगाडिदेखि नै म्युजिक इन्डस्ट्रीमा आउने इच्छा चाहना तपाईँको मेरो पहिला नि ब्यान्ड थियो योभन्दा चार पाँच वर्ष अगाडि जुन त्यो को नाम चाहिँ द क्लान्स थियो अनि पछि ब्यान्ड फुट्यो सबै केटाहरू कोही बाहिर कोही त्यही त हो नि ब्यान्डको नेपालको त्यसलाई निरन्तरता दिन सकिएन पछि ट्वेन्टी सेभेन्टी आइडलले चाहिँ चिनाउने काम गरेको चोन आइडल यो पहिलो चितन चितन आइडल दुई हजार सत्तरीले चाहिँ के गरे भने ठ्याक्कै चितन आइडल को यो फर्म फुल्थ्यो अनि म गएँ सेकेन्ड राउन्ड अप भएँ म त्यो सबैलाई थाहा भएको कुरो पनि एक सय थियो त्यसमा कन्टेस्टेन्टहरू रमाइलो गरेर बित्यो आज स्पेसल्ली नवराजीसँग हामी कुराकानी भन्दा पनि नवराजीको त्यो जादुमया आवाज हामी रर्फबाट फाल्नलाई चाहिँ एकदम तयार छौँ होइन र आतुर पनि छौँ सुरुमा कुनसँग सुनाइ हुन्छ म अनिल सिंहको भुलु गरेछ भन्ने चा चाहिँ यसो मान्छे श्रोता 자 우리 자는 날 멀리 가오마 누구처럼마 나도 버쳐 우리 자는 날 멀리 가오마 누구처럼마 그디 스토리 내봐 버린 쵸리 ગયો 바삐선 채나 सोम awesome भोइस छ नवराजीसँग होइन आज धेरैभन्दा धेरै चाहिँ हामी तपाईँको आवाजमा चाहिँ सङ्घहरू सुन्छौँ एकोस्टिक सङ्घहरू सुन्छौँ नवराजीको भोकलमै यहाँनिर कुरा गरौँ तपाईँको डेब्यु एल्बम फ्रयास पहिलो एल्बम नै हो नि होइन यसमा रहेको मायामा रुल हुँदैन रोमान्टिक सङ्ग बनेको छ मैले म्युजिक भिडियो पनि हेरिसकेको छु रमाइलो लागिरहेको छु यसमा भोकल नवराज श्रेष्ठ के तपाईँको छ भने म्युजिक लिरिक्स कमल खत्रीको अनि एरेन्ज दिनेशजीको छ होइन यो कसरी जोड्यो यो मायामा रोलाउँदैन ठ्याक्कै कस्तो भने यो हाम्रो यो चितन आइडलको फाइनलमा चाहिँ कमल खत्री चाहिँ गेस्ट बनाएर आउनुभएको थियो अतिथिको रूपमा अनि उहाँले चाहिँ कस्तो भने अब उहाँको पप प्याटर्न अनि फेरि चितन आइडलमा चाहिँ यो पप गीत गाउने चाहिँ एउटा अरू अरू पनि थिएँ तर कस्तो भने मेरो म चाहिँ अलिक बढी पप गीतहरू गाउँथेँको त्यो कन्टेस्टेन्टमा अनि कमलजी पनि अब उहाँ पनि ठ्याक्यो अब पप गीतै जस्तो पाउनुहुन्छ अनि ल तपाईँको चाहिँ एकदम ठिक छ तपाईँको तल मलाई काठमाडौँ भेट्नुहोस् भन्नुभएको थियो अनि म अलिकति काठमाडौँ गएको बेलामा उहाँलाई भेटेर ल म चाहिँ हजुरसँग यसो अब सहयोग पनि लिनु पऱ्यो भन्ने हिसाबले अब त्यही त हो नि अब म्युजिसियनहरू भएपछि म्युजिकबाटै सहयोग लिएर बसेर चाहिँ अनि उहाँले मैले गाउँलाई गीत छु एउटा माया मुल पनि राम्रो छ त्यो गाउनुहोस् भनेपछि अनि म त्यसरी मैले निकाल्छु अनि यसमा खर्च चाहिँ के कति लाग्यो खर्च अब यो एरेन्ज गर्नेले लिन्छ अनि यो स्टोरेज चार्जहरू लिन्छ अनि भिडियो गर्दाखेरि यताउता टोटल्ली गीतसित बनाउँदाखेरि मेरो त्यस्तै एक लाख जति भेटेको थियो एक लाख त्यति त्यसलाई त्यति चाहिँ त्यो अब नभनौ किनकि अब यति जति भयो भने अनि के छ खर्च उठाउला त अब अहिले ए सायद अब सेकेन्ड रनर पनि भयो अनि त्यसमाथि मैले मायामरु यो अहिले अलिअलि चलेको एक दुई ठाउँमा बोला बो, बोलाउँछ मलाई स्टेज स्टेज प्रोग्राममा त्यसबाटै अलिअलि यसो महिनामा पाँच दस हजार होइन त्यसरी नै <laughs> उठ्ने क्रममा छ नाम पनि चिनाएको छ होइन नाम चाहिँ चिनाएको छ अहिले नै त्यस्तो त के हुन्थ्यो र ठिकै छ मायामा रुल आएको स्टेकमै सुनाउनु मायामारुल lai dekhinchha man parai uti lai laginchha bai sama ramro sabai lai dekhinchha man parai uti lai laginchha paake ko pal ma aankha laiinchha dipna sake dipera khainchha maya maru daina maya kare bhul hudaina यो आकेस्टिक सङ्ग सुनाउनु भयो हामीहरूलाई अब म्युजिकमा रहेको सङ्ग पनि सुन्छौँ अबको क्रममा नवराज श्रेष्ठको बगलमा रहेको सङ्ग मायामा रुल हुँदैन यसपछि भने हामी सर्ट कमर्सियल ब्रेकपछि पनि जान्छौँ त्यसपछि फेरि आउनेछौँ नवराजीको साथमा रमाइलो रमाइला सङ्गहरू सुन्नका लागि किप लिसन रेडियो वान फोर पोइन्ट फाइभ मेगा <transmitterly> ला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसन सेन्टर टाढी तथा कुष्ठरोग विशेष डाक्टरद्वारा जानकारी गराउँदछ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद, एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग डन्डी फोहोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हात खुट्टा फुट्ने कुष्ठरोग शरीर र हात खुट्टामा धेरै पसिना आउने नाउको समस्या सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण सम्बन्धी शीघ्र पतन स्वप्न दोषरिया धातु रोग भिरङ्गी यौनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब समस्या भएका बिरामीहरूले सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क रोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी शून्य छपन्न पाँच एम्बुलेन्स अन्ठानब्बे गत वर्ष फेल तथा प्राप्त कक्षा आठ नौ रस फेल भैया लेडीज लाई लेकिन कक्षा एगार न पढ़ी कक्षा बारह को परीक्षा दिन पाइने दुई हजार पैंसठी साल देखि दुई हजार उन्सत्तरी को प्रश्न को हल हफ्ता जाँच ली सौ प्रतिशत पास को साथ ही इंग्लिश कोरियन जापानीज लगाये संपूर्ण हार्डवेयर संबंधी छपन्न पांच तिरासी तीन सौ तीन मोबाइल अंठानब्बे साल बावन्न छोहत्तर के कमल यार पनी पास गरने ना। कमान यार, पास यार एसएलसीस होना कुलन हम्रे पूर्वी चुतन में रहकर रोज एजुकेशन सेंटर में जान पास होने तेरे सपना पूरा भैस नी आम्रा कक्षा सात आठ नौ पास पांच विषय मास करे साइंस मैथ अनिवार्य सरकारबाट सरकार प्राप्त साथ ही विश्व भरी नाप्त सजिलो संपर्क रोज एजुकेशन सेंटर खैरनी चार पर सितुवुन फोन नंबर शून्य छप्पन्न पाँच पांस तिरासी पाँच सौ मोबाइल अंठानब्बे चार पचास उन्नपचास दुई सठहत्तर रठानब्बे पाँच पचास अंठान्न दुई सौ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 शत प्रतिशत ग्यारेन्टी कायुर्वेदिक उपचार जाडो खान छुट्याउने दस केजीसम्म शरीरको मोटोपन घटाउनेटासल चार इन्चसम्म उचाइ बढाउने डाक्टर आयुर्वेद स्टेप अप। दस केजीसम्म मोटोपन बढाउने बिडिपी कपाल छर्न रोकी तुरन्त उमार्ने हेयर बिल्डिङ फाइबर चौरी पना हटाउने ल्यान्ड अनुहार शरीर गोरु बनाउने अनाइ बिम्बो रूप अमृत फियर लु अनुहारको चाया पोतो डन्डी हटाउने एंजलिप क्रीम हार जोड़ने को आयुर्वेदिक उपचार साथ ही कहाँ टी ब्रांड और स्काई ब्रांड को संपूर्ण सामान पाइन संपर्क नापतोल बजार एंड न्यू टेलीसॉप रत्नगर एक बकुलर रेडियो प्रोपराइटर तारा खड़का फोन नंबर सुन मोबाइल अंठानब्बे चार सच फ्री होम डिवरी को पनी मनोरंजन एक सकने महिला तथा ग्रुपिंग बेबी स्विमिंग सुविधा स्विमिंग करते खाना सकने व्यवस्था विवाह व्रत बंद बर्थडे पार्टी मीटिंग तथा दु हजार जना अटक्ने क्षमता सहित को हल तथा स्विमिंग पुल क्षेत्र सुविधा विशेष सांगीतिक कार्यक्रम को ओपन स्टेज व्यवस्था धारा चिल्ड्रेन पार्क म्यूजिकल सावर डांस रेस्टुरेंट साथ आया पर्यटक आज को आधुनिक युग में सब स्विमिंग ट्निक को व्यवस्था होटल गंगोत्री हाईवे में आरामदायी लंचिंग को व्यवस्था साथ ही तीन महीना देखी एक वर्ष सम्बसता लिखा स्विमिंग एवं रेस्टुरेंट मंद्र प्रतिशत छोट को व्यवस्था संपर्क हम सब छप्पन पांच एकसठी पांच सौ मोबाइल अंठानबे पांच पचास छी शून्य चालीस अंठानबे शून्य उन्तीस छप्पन्न शून्य पैतालीस वेबसाइट डब्ल्यू डब्लू डब्लू डॉट एच ओके वेलकम ब्याक आफ्टर दिस सर्ट कमर्सियल ब्रेक ब्रेकपछि फेरि पनि स्वागत छ प्रोग्राम पप ग्यालरीमा म छु तपाईँको दिलको साथी राजन दिलग्रुङ मेरो आवाजलाई तपाईँसँग छिप्वन सपोर्ट गर्दै हुनुहुन्छ टेन सेन पार्टनर राज पौडेल सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक होल तपाईँ यति बेला रेडियो अर्पण एक सय चार मेगा सँगसँगै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पन डट कम डट इनपीबाट एकैसाथ सुनिराख्नु भएको छ प्रोग्राम फप ग्यालरी फ्यालरीमा आज हामीले हाम्रो गेस्ट नवराज श्रेष्ठ चितवन आइडल 2070 सेभेन्टीका सेकेन्ड रनरअपसँग कुराकानी गरिरहेका छौँ उहाँको डेब्यु एल्बम प्रयास मार्केटमा आइसकेको छ भने मायामा रुल हुँदैनको म्युजिक भिडियो पनि आइसकेको छ र अर्को सङ्घ आमाको पनि म्युजिक भिडियो भिडियो आउने क्रममा रहिरहेको छ यसको लिरिक्स यति मर्मस्पर्छ बारेमा केही बेरपछि कुराकानी फेर गर्छु फेरि पनि स्वागत छ नवराजी नवराजीसँग कुराकानी गर्न पाउँदा आज एउटा रमाइलो फिल मलाई पनि भएको छ अनि मैले सुने नवराजी विदेश जाँदै हुनुहुन्छ हजुर विदेश अब कस्तो अनि अब पक्कै पनि आफ्नो सो त नमर्ला अनि सायदमा गिटार पनि छ होइन उता पनि अब बजाइन्छ गाइन्छ कन्टिन्यू गर्छु एक दुई वर्ष एक दुई वर्ष बस्दै फेरि यता आउँदै त्यसरी स्ट्रगल पनि गर्दै पऱ्यो नेपालमा सङ्गीत क्षेत्रमा लागेर के गर्न नसकेर जान थाल्नु भएको या अन्य कुनै अरू त्यस्तो नि होइन अब कस्तो भने अलिकति प्रब्लम पनि छ घरमा होइन अनि त्यो हिसाबले नि अब आफूलाई अब गीत पनि मनपर्छ सङ्गीत पनि मनपर्छ त्यसलाई नै अगाडि लानु पऱ्यो र यतापट्टि घर पनि हेर्नु पऱ्यो जस्तो इन्कम चाहिँ सङ्घबाट बनाउने यो नेपाली सङ्गीतबाट भएको पनि छ अब अलिकता ठुलो स्टार नै भएपछि मिनिमम पनि गीत दस बाह्रवटा त राम्रो हिट हुनुपऱ्यो भर्खर एउटा गीत त गाएको छु होइन अब अहिले गीत त मेरो तिन चारवटा निक्ल्यो तर पहिलो गीत यो मामा रुल भर्खर चल्दैछ भनौँ न अब यही चलनलाई नि डेढ डेढ दुई वर्ष त लाग्छ पक्कै होइन यो चलेर फेरि अब त्यसै पैसा आउने होइन होइन अब यसलाई नि अब अनेक हुन्छ अब यस्तै फेरि अर्को चार पाँचवटा मेरो हिट भएपछि बल्ल सायद केही स्टेज सोहरूबाट कतैबाट त्यस्तरी त्यस्तरी नै चितवनमा भएका स्टेजहरूमा त नवराजीलाई पनि खोज्न थालेका छन् आजभोलि अडियन्सहरूले आवाजमा एउटा जादु नै छ क्या नवराजीलाई मैले धेरै पहिला एउटा <laughs> कार्यक्रममा नै भेटेको थिएँ स्टेज प्रोग्राममा त्यतिखेर र अहिले आकाश जमिनको फरक आइसकेको छ मेहनत त होला नि फोकेको मेहनतै यस्तै मेहनत अझै पनि अब उता गएर नि गरिन्छ होइन त्यही फरक त आउला नि रोजगारीकै लागि जाँदै हुनुहुन्छ रोजगारकै लागि एकदम फेरि श्रोताबिन पके पनि नेपाली सिङ्गरहरूको विडम्बना भनेकै यही छ जतिसुकै दक्ष सिङ्गर भए तापनि रोजगारीको लागि विदेश जानैपर्ने बाध्यता चाहिँ रहिरहेको छ नेपाली सङ्गीतलाई माया गर्नुहोला पाइरेसीलाई बन्द गर्नुहोला आफ्नो कलाकारहरू भनेको पके पनि राष्ट्रको लागि गहना हो सम्मान गर्नुपर्छ सम्मानले मात्र पुग्दैन स्टेज प्रोग्रामहरूमा उहाँहरूलाई स्थान पनि दिनुपर्छ नवराजी एउटा फेरि सङ्घ सुनाउँ न हुन्छ यो चाहिँ the as band ko mm -hmm. tha chain okay <laughs> ta ha tune na kusuri ba chu azaz sadhitim re ashas ma mero man a kicha बस नसे तु तिम्रा भावनाहरुलाई तर जरे आइरन्छ कति भुल्ने हो किवाला थाछिरा कसुरी बाछु अजन सति तिमरे आसे आसमा मेरो मन अड्किन्छ प्रोबस se tu timra ab ul akhulai dar dar airacha kati bhule ho ki mara abhi As you said, tell my, I'm here, John ज बिहान सङ्घ तपाईँले राख्नुभयो अनब्लक भर्सनमा हामी नवराज श्रेष्ठको आवाजमा अन्य आर्टिस्टहरूको र उहाँकै सङ्घहरू पनि सुनिसकेका छौँ भने अब हामीसँग धेरै टाइम पनि छैन धेरै तपाईँको आवाजहरू सुनिरहनु मन लागिरहेको छ अझै पनि अब कुरा गरौँ तपाईँको प्रयास एल्बममा रहेका अन्य सङ्घहरूको बारेमा कुन कुन सङ्घ छन् तिनवटामा आमा छ आमा बाबा एउटै जस्तै म अहिले जानेछु विदेश त्यसकै लागि बनाएको गीत जस्तो विदेशमा बसेर चाहिँ घर सम्झिन्छ होइन होमस्टेक अनि होमस्टिक हुन्छ हो त्यस्तो चिजहरू चाहिँ यो गीतले भन्न खोज्छ पके पनि त्यो लिरिक्स सुन्यो भने सबै कुरा तिमीबाट बुझिदिन्छ एकदमै राम्रो अनि यसको लिरिक्स कम्पोज चाहिँ दया शिवाकोटी जुन अहिले केटियो भन्ने गीत चलिरहेको छ चित्रमा होइन उहाँको चाहिँ लिरिक्स कम्पोज मेरो फिचरिङ अनि कोरस मेरो उहाँको चाहिँ ऱ्याप यो सङलाई पनि केही बेरपछि सुन्छौँ अनि अर्को एउटा सङ्घ मुक्ति एन्ड्रिबलको चौबन्दी चोलो हुन्छ ओके हैबन्दी okay, चोलो din lagile <laughs> mailero jya le phale ko sire mai riban galam तपाईँको आवाज अझै पनि सुन्न मन लागेको छ खैर खेसन अब भने टाइम सकिसकेको छ बिदा लिनुपर्ने बेला पनि आइसकेको छ तपाईँलाई तपाईँको आवाज मन पराउनेहरूले कहाँ फलो गर्न सक्छन् फेसबुक जिमेल फिमेल कता फेसबुकमा नि युट्युब मैले युट्युब छैन फेसबुकै भनौँ न फेसबुकमा के के भनेर सर्च गर्ने नवराज श्रेष्ठ श्रेष्ठ नवराजको स्पिल के छ खोजेर उहाँलाई साथी बनाउन सक्नुहुन्छ होइन सकिन्छ नि होइन तपाईँको भोइसको बारेमा कमेन्टहरू पनि त्यहीँ दिन सकियो एकदम र साथीहरूलाई यो जानकारी पनि गराउँछु मायामा रुल हुँदैन निकै नै चर्चा बटुल्ने क्रममा रहिरहेको छ युट्युबमा पनि चार हजारभन्दा माथि अडियन्सहरूले भ्यू गरिसक्नु भएको यो सङ्घ माया स्पेसमा रुल हुँदैन लाई सर्च गर्नुहोस् एकपटक हेर्नुहोस् तपाईँको कमेन्ट नवराजीलाई दिन सक्नुहुन्छ हामीलाई पनि दिन सक्नुहुन्छ त्यसो त आज नवराजी घरबाट बिदाबारी भएर पनि हिँडिसक्नु भएको छ वैदेशिक रोजगारको लागि नेपाली सङ्गीतलाई माया मार्न हुँदैन भन्ने सन्देशका साथ उहाँ जाँदै हुनुहुन्छ उहाँ गएर पनि नेपाली सङ्गीतलाई एउटा चर्चा दिने गर्छु भनेर पनि भन्नुभएको छ अफेयरमा मलाई तपाईँलाई वैदेशिक यात्राको लागि धेरै धेरै शुभकामना छ एल्बम प्रयासको लागि पनि रेडियो अर्फबाट एक सय चार थुप्रो पाँच मेगाहरको तर्फबाट धेरै धेरै शुभकामना छ तपाईँका धन्यवाद अडियन्सलाई केही भन्न चाहनु छ मैले भन्ने त्यही हो प्लिज प्लिज सङ्गीतलाई माया गर्नुहोस् सङ्गीतलाई सुन्नुहोस् सङ्गीत भनेको एउटा जीवनकै एउटा सुख दुःखकै साथी हो सुख पनि सङ्गीत सुनिन्छ दुःख पनि सुनिन्छ त्यही हो मेरो भन्नु हुन्छ यहाँसम्म आइदिनु भयो धेरै धेरै धन्यवाद थ्याङ्क यू आज हामीले चितवना आइडल ट्वेन्टी का सेकेन्ड रनर अफ नौरा श्रेष्ठसँग कुराकानी गऱ्यौँ नेपाली पप सङ्गीत क्षेत्रमा उहाँले नि एउटा बेग्लै पहिचान बनाउने क्रममा रहिरहनु भएको छ आगामी दिनहरूमा पनि एउटा चर्चाको शिखरमा पुगोस् शुभकामना यही छ अन्तिममा जाँदा तपाईँ सम्पूर्णलाई सुनेर साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु मेरो आवाजलाई तपाईँ समक्ष पुऱ्याउन सपोर्ट गर्नुहुने टेन्सन पार्टनर राज पनि धन्यवाद दिन्छु विशेष गरी धन्यवाद दिन्छु आज हाम्रो गेस्ट भनेर आउनुभयो नवराज जी उहाँलाई हृदयदेखि नै आभार व्यक्त गर्दै रेडियो अर्पण एक सय चार ठुलो पाँच प्रस्तुति कार्यक्रम पप ग्यालरीमा अन्तिममा नवराजजीकै आवाजमा रहेको यो सङ्ग तपाईँको माझमा छार्दै बिदा हुन्छ हवस्त नमस्ते ह्याभ अ ग्रेट टाइम अलवेज लभ नेपाल म्युजिक ते मन को मेतन सब संभावी